भगवानले बाछा चढाउने क्रममा गाई चराउने लिलाहरूमध्ये तिनवटा बाजा बजाउनु भएको छ भगवान् एउटा बाजाको नाम बेणू। बेणू हो बेडो भगवान बेडो पहिला बजाउनु हुन्छ दोस्रो नम्बरमा मुरली अनि तेस्रो नम्बरमा र अन्तिम नम्बरमा वन्सी यसो बाहिर सुन्दाखेरि एउटै त हो भगवानको बेणो भन वंशी भन मुरली भन होइन तिनको अलग अलग रोल छ वेणु भगवान पहिला बजाउनुहुन्छ आफ्नो अंश जीवात्मालाई धेरै बवबन्धनमा भौँ तरियो बिचरा यसलाई मुक्तिको आनन्द मिलोस् भनेर त्यसलाई आफूतिर तान्नको लागि भगवान पहिला वेणु बजाउनुहुन्छ वेणु शब्दभित्र तिनवटा शब्द मिलेका छन् बस्छ इच्छ भयो भयो अणु यसमा सब वेणु ब माने ब्रह्मानन्द ब्रह्मानन्द र विषय आनन्द जुन परमानन्द भगवत सेवा आनन्द भगवत सेवा सुखको अगाडि तुच्छ हुन्छन् अणु हुन्छन् त्यो तत्त्वबोध गराइदिने भगवत सेवामा जति आनन्द अरु कतै छैन चाहे ब्रह्मभाव प्राप्त गर चाहे कहीँ परमानन्दका अरू कुनै स्रोत कल्पना गर परमानन्दको स्रोत भनेको भगवत सेवा सुख हो यो परिच परिचय गराइदिन यसको पहिचान गराइदिन पहिला वेणु बजाइदिनु हुन्छ भगवान् वेणु कसैलाई पनि भगवत कथामा रसमा यो कथा रसमा हरिकथाका हरिकर्तनका रसमा निमग्न भएको देख्नु सहजै कल्पना गरे हुन्छ कि यसले वेणु सुन्या रहेछ प्रभुको कृपाले कुनै न कुनै यसको वेणुनादको आनन्द लिइसक्या छ यसले र यति रस बसो यसलाई भगवत कथामा भन्ने ठाने हुन्छ भगवत कथाका कथा रसिकहरू त मधुकर बनिया हुन्छन् भमरा भमरालाई जसरी कमलको रस नलिकन कहिले मन मान्दैन कहीँबाट गुम्दै गुनगुनाउँदै आइपुगिहाल्छन् त्यसै गरी भगवान्का सच्चा भक्तहरू कथा रसिकहरू भमरा हुन्छन् त्यस्तो भमरा पनि जसको जीवनमा आयो हरिभक्तिका लागि हो त्यसले बेणु सुनेका हुन्छन् अवश्य त्यो नसुनिकन त्यति अन्तर्ध्यान आउँदैन आन्तरिक ध्यान त्यस्तो लगाई त्यस्तो आउँदैन त्यसो हुनाले पहिला भगवान् बेणु बजाउनुहुन्छ आफूतिर खिच्नलाई अब भक्त आफूतिर खिचियो बेणु श्वनि ध्वनि सुनेर आकर्षित भयो तर बाधाहरू विघ्नहरू गएका छैनन् त्यस्तो अवस्थाका भक्तलाई भगवान दोस्रो चरणमा कृपा शक्ति मुरली प्रयोग गर्नुहुन्छ मुरली दोस्रो कृपाशक्ति हो भगवान् त्यसको पनि वित्पत्ति हेर्नु मुराहासा लियन्तै अश्यम यति मुरली छ प्रकारका पासहरू छन् संसारमा जीवात्मालाई बाँधेर राख्ने रागम द्वेष हो भयम प्रकारका आठ प्रकार राग भयम क्रोधो कुलम राखेका छन् तिनलाई मुर भन्छन् मुर संस्कृतमा मुरा पासा राग द्वेष भय क्रोध घृणा ठुलो कुलको म कम आचरणवाला छु म जस्तो आचरणवाला कोहला मेरो शील कम छ मेरो जाति कम सानो कम ठुलो छ सानो छ सा मेरो जाति इत्यादि कुलम शीलम तथा जाति अष्टौ पास प्रकृति तथा अभिमान का पासहरू आठवडा हुन्छन् र यिनै पासहरूले हुन्छ जीवात्मा जसले गर्दाखेरि ऊ मुक्त भएर भगवत भक्ति साधनातिर लाग्न पाउँदैन जकडिएको हुन्छ कसैले अहङ्कारले दिँदैन यिनै अहङ्कारहरूले बाँधि र अपार साधन आफूसँग हुँदाहुँदै पनि त्यो साधनबरू भोलि गएर आफ्नो अनुपस्थितिमा सडेर गलेर जाओस् आज आफ्नै हातले परमार्थ गरौँ न त भन्दा त्यो सद्बुद्धि आउँदैन तिनै पासहरूले बाँधेर ती सम्पूर्ण पास जो वबन्धनद्वारा जकडिएको जीवनमा पाइन्छन् ती पासहरूलाई आफैमा लिन गरिदिने कृपा शक्तिको नाम नै मुरली हो मुराहा पासाहा लियन्ते अश्यम यति मुरली यो दोस्रो चरणको भगवत कृपा हो अब भक्त वेणुध भनेर आफूतिर आकर्षित भयो त्यसका विघ्न बाधाहरू पनि मुरलीले निवारण गरिदियो अनि अन्तमा भगवान सबै बाधा विघ्नहरूबाट मुक्त भएर सर्वात्मना समर्पित भइसकेको भाव साधकलाई अन्तिम चरणमा भगवान वंशी सुनाउनुहुन्छ जसले वंशी सुने भगवानको त्यो त भवबन्धनमा भट्किँदै भट्किँदैन कहिले अन्तिम चरणको वंशी हुन्छ भगवानको कृपा शक्ति त्यो भावमय वंशी हो त्यो जसले भावमय वंशी सुन्या हुन्छ त्यो भवान तपाईँमा भट्किँदैन छ मेरो भन्सी भाव म भावै भाउ मारम छु छ मेरो भवको म भावै भाउ मारम छु उज्यालेतना छुगैति क्षेमा चाहन्छु उज्यालो चेतना छ युगी क्षेम छ मेरो भावो बंसी दु भै भाउमार छ नथाने बाँसको टुक्रो सखे बाँसुरी लाई बाँसुरीलाई को शक्तिले दिन्छु सहारा यो जगत यसैको शक्तिले दिन्छु सहारा यो जगतलाई दिन्छु बोलो बंसीधर भगवानको मुरधर भगवानको वेणु गोपाल भगवानको जय जय श्री राधे यिनै दिव्य लिलाहरूको क्रममा भगवान्ले मथुराका विप्र पत्नीहरूमाथि अनुकम्पा गर्नुहुन्छ प्रभुको आराधनाप्रति अर्पित भएका पाँच वर्षका कुमारीहरूमाथि कृपा गर्नुहुन्छ दर्शन दिएर यी सब प्रसङ्गहरू सम्पन्न हुन्छ त्यसपछि ब्रजवासीहरू विभिन्न प्रकारका परिकारहरू सजाएर लड्डु पेडा बर्फी गुलाबजामुन लालमोन चुमचुम खुर्चन रसमलाइ बालुशाही उता रा मारवाडतिरको घेवर उता काठियाबाडतिरको लड्डू, यी सब कुराहरू आगराको नमकीन, नम्किन <laughs> का पेडा यी <clears throat> सब जुटाएर धुमधामसँग तयारीमा बसेका थिए देवराज इन्द्रको पूजाको लागि भगवान् मुसो मुसो हाँस्दै जानुभयो बाबा यो सब सामग्री के लागि तयार भयो लाला हामी हरेक वर्ष वर्षाका देवता मेघमण्डलका नियामक ठानेर हामी देवराज इन्द्रको पूजा गर्छौँ किनभने उनले बरसात गरिदिन्छन् अनि हाम्रो धरती षष्टि श्यामल हुन्छ त्यसैले देवराज इन्द्रकै पूजा गर्न तयार थियौँ बाबु भगवान् कृष्णले भन्नुभयो इन्द्र हुन् स्वर्गका देवता हामी हुँ मर्त्यका जन इन्द्रले कसरी देला मर्त्यको अवलम्बन बाबा हामीले त कर्मयोगी बन्नुपर्छ कर्म, कर्म देवताको पूजा गर्नुपर्छ देवराजेन्द्र त आफै प्रसन्न हुन्छन् खुसी हुन्छन् सबै देवता कर्म शक्ति जगाउँदा हात बाँधि बसेमा त भाग्छन् सौभाग्य सम्पदा सम्पूर्ण देवताहरू तछाड मछाड गर्दै मद्दत गर्न आउँछन् त्यसका लागि जो कर्म शक्तिद्वारा सम्पन्न छ हात बाँधेर लागि भाग्छन् सौभाग्य सम्पदा हामी कर्मदेवताको पूजा गरौँ बाबा अब यसपटकदेखि देवराजेन्द्रको पूजालाई स्थगित गरिदिउँ भनेर भगवान्ले प्रस्ताव राख्नुभयो ब्रजवासीहरू हस्के आमै देवराजेन्द्रको पूजा बन्द गर्दा फेरि अनर्थ हुन्छ कसरी बाँच्ने हामीहरूले डुबाइदिन लाग्ला उनले ब्रजमण्डललाई छोडौँ भविष्यको शङ्का जे पर्ला सामना गरौँ आसुरी शक्तिका सामु जति लड्नु परोस् मलाई थाहा छ देवराज इन्द्रलाई अभिमान भएको छ स्वर्गका देवता के बनिएको थिए स्वर्गका राजा सम्पूर्ण त्रैलोक्यका राजा मान्न थाले छन् था, आफूलाई देवराज इन्द्रलाई पनि चेताउनु पर्या छ यस लीलाद्वारा चिन्ता नगर्नुहोस् म साथमा छु हामी यसपल्ट गिरिराज गोवर्धनको पूजा गरौँ हेर्नुहोस् हाम्रो गोसेवाको धर्ममा कति मद्दत गरेका गिरिराज गोवर्धनले सुन्दर सुखद सलिल जलका जल धाराहरू प्रदान गरेका सघन वाला वृक्षहरूद्वारा छाया पुर्याएका छन् गौचरण कति राम्रा छन् उनको काखमा सेरोफेरोमा कति मदद छ गिरिराज को हाम्रो गोपालन सेवामा व्यवसायमा त्यसो हुनाले हाम्रा देवता भनेका गिरिराज गोवर्धन हुन् हामी कर्मशक्तिको कर्मदेवताको पूजा गरौँ हाम्रा कर्मदेवता गिरिराज गोवर्धन भगवानले भन्नुभयो सबैले स्वीकार गरे त्यसपछि भगवानलाई सोधे बाबा एकैया कृष्ण अनि सामग्री के के तयार पार्ने कसरी गर्ने साह्रो बनाएको सामग्री थिए नबिग्रिने सामग्री पनि थिए कति धेरै दिन बाँकी राखेर यी कुरा चल्या होइनन् केही दिन मात्र बाँकी थिए आज्ञा भयो आगामी कृष्ण पक्षको कार्तिक कृष्ण पक्षको प्रतिपदाको तिथिका दिन हामीले गोवर्धन पूजा गर्नु छ यी सामग्रीहरूमध्ये धेरै सामग्री त ताजै रहन्छन् नबिग्रिने सामग्री पनि छन् हजुरहरूले तयार पारेकोमा जो नया ताजा बनाउनु पर्ने हो ती बनाउने अनि सबै मिलाएर सम्पूर्ण सामग्रीहरू लिएर हामी सबै गिरिराज गोवर्धनको तलहट्टीमा फेदीमा पुग्ने मुखार बिन्दु भए अनि गिरिराज गोवर्धनको पूजा गरौँ भनेर भगवानले मार्गदर्शन गर्नुभयो सम्पूर्ण वृद्धवासीहरूलाई भगवान्ले यसरी प्रेरित गर्नुभयो र त्यो निर्धारित दिनमा सबै ब्रजवासीहरू तत्त सामग्रीहरू सब, साम सब लिएर त्यहाँ हाजिर हुने भए बडो सुन्दर कोही गाडामा कोही पिठोमा कोही के गरेर सब सामग्री लिएर गए विशाल दमघट तयार भयो गिरिराज गोवर्धनको मुखार बिन्दुमा अनि भगवान्ले भन्नुभयो हजुरहरूसँग गङ्गाजल छ सोध्नुभयो नन्द बाबाले एउटा सानो हर्पे देखाएर भन्नुभयो बाबु उहिले जमानामा गङ्गोत्तरी गइया थियो शुद्ध जल ल्याऊ भनेर ल्याइएको थियो अलिकति कति छ सुकी पनि सक्यो धेरै त भगवानले भन्नु त्यति गङ्गा जलले हुन्छ बाबा हाम्रो देवता यी तिलामा तेर्छ हिस् छैनन् यी हाम्रो देवता हुन् कर्मदेवता यिनलाई स्नान गराउन पर्छ यहाँ त घडाका घडा जल चाहिन्छ चा। त्यसो भएको हुनाले त्यस्तो छ भने भन्नुहोस् भगवानले त्यसरी सोद्धाखेरि अर्का उपनन्द नाम गरेका गोपले अर्को एउटा बट्टा देखाएर भने मैले पनि जमनोत्तरीको शुद्ध जल उहाँबाट ल्याएको थिएँ अलिकति छ बाबु मैले भने नि त्यतिले पुग्दैन यहाँ त घडाका घडा ल्याएर नुहाउनुपर्छ है देव देवतालाई भन्नुभयो त्यस्तो त गर्ने य अरू उपायले हुँदैन तिमीले नै केही गरिदियो भने मात्रै हुन्छ भनेर भन्न थाले भगवान्ले भन्नुभयो सबै आँखा चिम्लेर एकछिन गङ्गा माताको ध्यान गरौँ त भन्नुभयो भगवान्ले अनि सबैले आँखा चिम्बिएर गङ्गाजीको ध्यान गर्नु थाले जय गङ्गे जय गङ्गे जय गङ्गे मार गङ्गे जय गङ्गे जय गङ्गे मार गङ्गे जय गङ्गे जय गङ्गे जेमा गङ्गा गङ्गा यसरी भगवान्ले आफ्ना मनबाट पैदा गरेका हुनाले ती गङ्गाको नाम मानसी गङ्गा गिरिराज गोबर्धनमा पुग्ने बित्तिकै यहाँहरूले देख्नुहुन्छ मानसी गंगा को मानसी गंगा को, त्यहाँ त को विशाल तलाव प्रकट भयो अनि भगवानले भन्नुभयो लो अब लिएर आउनुहोस् घडाका घडा उठाएर गिरिराज को पूजा गर्नु हरि ओम ओ अत्यरिच्य पश्चात भूमि म पशुस्ता न्याम्यासिजन् नि तस्माजुस्त गिरिराजगोर्धन किरिराज गोवर्धन कनसी hey. गङ्गा hey. मानसी गङ्गा ब्रजेंद्र नंदन भगवान को वृषभानुनंदिनी को ब्रजेंद्र नंदन भगवान को विषभानुनंदिनी को जय जय श्री राम